<laughs> <मामी>, <laughs> दिउसो एक बजे ए हो र पुनः प्रसारण शुक्रबार पिहान दस बजे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 दिन दिन पानी, पानी मा, मान्छे मरिङ अब फेरि लाग्न थाल्यो के पो हुने हो थाहै छैन ऊ होइन ए कान्छे ल यसो बाहिर पिँढीको डिलमा गएर भेना कता मुटेको यसो यो मङ्गलबार मङ्गलबार आएर ससुरालीमा फते आउँदै आएनन् भन्यो पनि राहत दिन गयो होलाइसहरूले अब सडकमा नारा लगाउन गए कि भनौँ भने सबै पार्टीहरू कानमा तेल हालेर बसेका छन् काममा काटेका मान्छे भएर पनि आउन ढिला गर्छन् नमस्कार नमस्कार है सुनेर कि मन इनको अघि नै आइपुग्यो नि बाटोमै साथीहरू भेट भएर गाह्रो पऱ्यो हल्का साथीहरूको पछि लाग्दा सोलमारी यसो गर्नु पर्यो त छोड दिनु म लाग्ने गरिपो खाए के के जैले झोलमारी पनि मा पाऊ है ससुरामा मा पाऊ अब अब कयले पनि खान न तपाईको छोडला पनि दुख दिदै दिन न ल ल ल ठीक छ अब देखि पियो भने तिम्रो डडाल्नेले दुख पाउँछ है जै होस् कर ल ayo पिलायो साथीले माछु बनी भरो साथीले पिलायो साथीले प्याउदिन वंदा वन्दै पिलायो साथीले हे नचला कसमदा ल भैसासु आ अब ति ननचु भइ न सासु आ आ त <laughs> यो भर्नि कइसनै लागिराछ खै त सारि नानी कता गयिन देखिन्न नि त खै एसएलसी कि के जातको जाजमा पास बा कि रे गाउँतिर गई होली नि चकलेट बाड्न खूब खुसी बाकि छ कान्जी अब त क्याम्पस पढ्न खोज्न्छे त मेरी कान्जी पनि बरु जए एसएलसी मा फेल भएर प दुई जना विद्यार्थीहरु झुन्डीएर मरे रे भन्ने सुने कस्तो नराम्रो लागेको छ भन्या त्यै त सासुआमा एक पटक फेल हुँदामा किन मरिहाल्नु पर्थे रे भन्या परीक्षा त पछि पनि त दिन पाइन्थ्यो नि मरेपछि त सक्कि गनि फेल फेल आइपुग्नु बधाई छ बरु यो घाममा धेरै नै ताली पनि भइन्छ अनुहारमा दाग पनि आउँछ अनि फेरि बुढी कन्या बस्ने मैले लान्थेँ तर के गर्नु समय खराब छ बाउ विवाह गरेको भनेर पातो कसेर लगिहाल्छन् होइन बेना के? मुख दाग, साबुन गर्छु साली, एउटा होइन भाइ गल्ती भयो उल्टो पर्यो नि अनि के हो त छोरी भन्दा आमा तरुनी लिपस्टिक पाउडरले ए लान्छ क्यान घुमाउन चेलके ड्राइभरले छोरी भन्दा आमा तरुनी लिपस्टिक पाउडरले लान्चा, लान्चा सासुआमा आज के नखुवाउने भनेको यहाँ पेटमा मुसा कुद्रे होइन मुसा कहाँ गयो होला भनेको तेनाको पेटमा पो गए <laughs> बसालेको छु जा एक दे अनि नेताहरूको आएन अब के कुरा गर्नु भूकम्पले गर्दा सबै कुराको मेसो बिलियो अब यसपालिको मौसम यस्तो छ संविधानको चिन्ता नगर्नु न पानी नपरेर भात खाने धान त रोप्न नपाने भयो त कहिले कहिले खा पति मिठो दूध खाइयो भैसी त सारै राम्रै हाल गरैछ सासुआमा बोरियो बुढेसकालमा पनि भैसी पाल्ले तपाईको जागिर लागिछ माने मैले तिमी जस्तो आलची हुँ त मज्जा खाली ढोडी हिड्नी एसो एउटा दुईटा भैसी पालेर दूध बेचे पनि आफ्नो घर खर्च चलाउन पुग्छ तिम्रो ससुराबाको बारेमा त्यै हो एसो आसी पुर्निमा मात्र देखिन्छन खायो हलियो हिड्यो यी छोरा मान्छेहरु देशमा पनि वक्क लाग्छ भन्या सासुआमा पनि सबै छोरा मान्छे कहाँ उस्ते हुन्छन र हेर्नुस् त मलाई कति व्यवहारिक छु त्यै त अब कोही नपाएर तिम्रो उदाहरण हेर्नु है कोस्ता गङ्गा माया को खोकी गजो ए मेरो हजूर सासामा यो बुडी स्कलमा पनि खूब रमाइलो गर्नु पर्छ है तपाईलाई हेर न इनको कुरा मेरी कान्छी छोरीले रेडियो सरोवर लाइदेकी थी खूब मीठा मीठा गीत सुन्न पाइने जोकर चुडकिला पनि त्यस्तै दिनभरि हासेर बस्थे म त <laughs> <laughs> <laughs> ए बेना के हुने भयो के अब हाम्रो देशमा संविधानको कुरा के हुँदैछ कहिले सुन्ने हो संविधान बनेको कुरा खै सालिन अनि अब चाहिँ नेताहरुको घइटोमा घाम लाग्छ कि जस्तो छ अहिले त दोहोरी पो चलिरहेको छ त कसको दोहोरी बेना पशुपति शर्मा र ज्योति मगरको हो सर्वोच्च अदालत र दलका नेताहरूको नि अब सबै डलै डलको ड़न देश पर्यो कसले भने कसले मान्नु सबै जङ्गबादी सबै झाँसीकी राने कसले भर्नु कुरा <laughs> बरु मैले मुख धुने साबुनले नेताहरूको गिरी धोइदिनु पर्यो अनि पो बनाउँछन् कि संविधान होइन भूकम्पले पनि कुनै नेतालाई लगेनन् भने त <laughs> सासो अब मलाई पनि ढिला भयो घरतिर जान्छु फेरि तपाईँकी छोरीले मेरो टुप्पीबाट धुवा निकाल्थ्यो भने तपाईँ भन्दा छुट्टी थियो के तपाईँको छोरी त ए, ए इनको <laughs> बाई बाई आमा, अब इनको ढिला भयो अब सालिका त छोडेको